यम् ब्रम बरुेन्द्र रुद्र मत स्तु दिवै स्त भेद साङ्ग पदो क्रमोपनिषद गयन्त ध्यवस्थित तन रेन मनसा पश्यन्तगि यस्तु सुरासुनास्मै नम श्रीमत्न चर्चि ज्वलपु शुक्लाम्बरा मल्लिका माला कुण्डला प्रबील सन्मुक्तालिशोभितान पुस्तक धरा रुद्राक्षमालाकरा वाग्देबी बदनाजे बसत मे तै माता चिरम् मुख करोति वाचालम् ङ्गूे गिरिरी यतपात वन्दे परमानन्द माधवम्मो भगवत्याजसे यस्त प्रसाद भक्ष्यामण कथाम नारायणम् नमस्क नरोबी सरस्वती व्यासम्म या कुन्दे नुसार धवला या शभ्रव्रस्तावृता या वीणावडित या श्वेत पद्मास या ब्रह्मच्युत सङ्कर प्रभी देवै सदा वन्तारस्वती भगवती निशेष जाड्या सुन चन्द्रावती पुत्रवधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्ण गरेको सुनि मन मना अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणी हे स्वस्तानी जगदीश्वरी भनी हृदयले सम्झदै अञ्जली जोरी भन्न लागन् हे चन्द्रावती बुहारी तिमी धन्य रहेछौ त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी स्वस्तानीको भक्ति गर्न सक्ने तिमी धन्न रहेछौ अब म पनि आफूले दुःख पाएको र उनी ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेकार्थ वर्णन गर्दछु सुन तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयो घरमा म एक्लिली हुनाले अर्काको ढिकी जाँतो गरी धागो काती अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ संजोगले एक दिन आएर मैले दुःख पाएको जानी ठूलो करुणा गरी हे ब्राह्मणी श्री स्वस्तानी परमेश्वरीको व्रत गर तिम्रो सबै कष्ट नाश होला भनी व्रतको विधान समेत बताइ गए ते ऋषिहरूको गर्न घरमा केही पनि थिएन र चर्खामा रहेको धागोको पान लिन गएँ म पान लिन जाँदा ऋषिहरू गइसकेछन् उनीहरू बसेको पिराका मुनि सातवटा सुनका कौडी छोडेर गएका रहेछन् र मैले पाइ त्यही द्रव्यले सबै सामग्री तयार पारेर पौष शुक्ल पूर्णिमाको दिनदेखि श्री स्वस्तानी परमेश्वरीको व्रत प्रारम्भ गरे अनि महिना दिन अर्थात् माघ शुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकेर स्वस्तानी परमेश्वरलाई मनले बारम्बार सम्झिरहे र जागराम बसे ईश्वरीको कृपाले त्यही रात्री तिम्रो स्वामी नवराज आइपुग्यो मलाई बाहिरबाट डाकेको सुने र तत्काल बाहिर आएर डाकी भित्र लगे अनि खान पिन दि नवराज तेरा पिताको के समाचार छ भनी सोधे र तेरा स्वामी नवराजले मलाई भन्यो हे माता मेरा पिता भिक्षा माग्न गएका गंगा तटमा पुगेर नित्य पूजा गर्न फलफुल माग्न गएछन् अनि फलफूल टिप्न वृक्षमा चढेका संयोजोगले वृक्षको हाँगा भाँची लडेर मरेछन् यति नवराजले भनेको सुनि म शोक गर्न लागे अनि नवराजले मलाई शोक चिन्ता नगर्नुहोस् भनी बुझायो र हे माता आज यति रातसम्म नसुतेर किन जागरामा बसिरहनु भएको भन्यो र मैले भने हे पुत्र हे नवराज श्री स्वस्तानी परमेश्वरीको व्रत गरेँ र उनी जगदीश्वरीलाई सम्झेर जागराम रहेकी हुने बुझाए अनि प्रातकाल भयो र नवराज गंगा स्नान गर्न गयो गंगाबाट हरिहर प्रकट भई हे नवराज तेरी माताले श्री स्वस्तानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौँ लावणे देशमा राजा छैनन् हात्तीलाई राजा खोज्न लगाइएको छ यहाँ आउनु तभिषेक दिलाउनेछ राजा हुनेछ भनी वरदान दि अन्त भएछन् र नवराजले घर आई मलाई सारा वृत्तान्त सुनायो अनि मैले श्री स्वस्तानी परमेश्वरीको प्रसाद दिए युत्र नवराज हरिहरको वरदानले लावणे देशको राजा बनेस भनी आशीर्वाद दिएर यहाँ पठाए र उनी ईश्वरीको कृपाले यो पाइ सुखी भयौ अब पनि बाँचु जेल सम्म सधैँ श्री स्वस्तानी परमेश्वरीको कृपाले यसो सन्तोष र सम्पत्तिको भोग गरी परलोकमा परम कैलास कैलाश बास होला यति उपदेश दि आफ्नो बितेको यथार्थ वर्णन गरिसकि फेरि अरू पनि अर्थी दी दिन लागन् तिमीले चन्द्रावती र लावणेवती दुवै बुहारी सुन जस्तै सूर्य नारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन त्यस्तै ते प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर सप्रन्न अब मेरो वृद्धावस्था भयो तिमी दुवै दिदी बहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज सेवा चाकरी गरेर बस यति चन्द्रवती रानीलाई शिक्षा दिुकुटीको साँचो सुम्पी दिइन् अनि चन्द्रवती रानी र लावी हजुरको तपस्याले हाम्रो स्वामी राजा हुनुभयो हामी दुवै रानी हुन पायौं हजुर धन्य हुनुहुन्छ भने आफ्नो सासु गोमा महारानीका चरणमा दण्डवट प्रणाम गरेर सदैव श्री स्वस्तानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर रा नवराज राजाको सेवा गरी राज्यको सुप गर्दै आनन्द पूर्वक भए कुमारजी भन्नुहुन्छ या गस्तमुनि जो मनुष्य श्रद्धा र भक्ति साथ श्री स्वस्तानी परमेश्वरीको व्रत पूजा र आराधना गर्ला अथवा कथा सुन्ना सुनाउला उसको महिमा लेखिएको पुस्तक घरमा राखला रा। त्यसका घरमा दुख दरिद्रको बास कहिले पनि हुने छैन आदियादि नवग्रह सदैव प्रसन्न रहने रहनेछन् अकाल मृत्यु कहिले पनि हुने छैन भूत प्रेत पिचास डाकिनी साकिनी बेताल त्रिदोष आदि रोगको भय हुने छैन चोर डाँका शत्रु अग्निक जन्तुको भय हुने छैन र त्यस व्यक्तिका अनेक घोर पाप नष्ट भई यसोकमा सुख शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलाश पर्वतमा बाँस पाउनेछन् यति कथा स्कुमारले अगस्त मुनिलाई सुनाएर सोही कथा यहाँ पनि यथामती विस्तार भयो यति श्री स्कन्द पुराणे केदार खण्डे कुमार अगस्त सम्वाधे श्री स्वस्तानी परमेश्वरी वर्त कथा एम गौमा पूर्ण वृद्धनाम एक अध्याय